स्थानीय तह पुनर्संरचना आयको काम रोक्न मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको माग भूकम्प पीडितलाई एकमुष्ट डेढ लाख दिने सहमतिमा दाताको आपत्ति भारतीय पक्षले सीमा मिचेर बात बनाउन थालेपछि सप्तरीमा तनाव कञ्चनपुरको गड्डा नाका भएर भारततर्फ लगिँदै गरेका दुई युवतीको उद्धार दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा मोदी नेतृत्वको केन्द्र सरकारको आलोचनामा नेपालसँगको सरकार, नेपाल सम्बन्ध मोदीले नै बिगारेको आरोप र बाह्रौ साका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारको सम्मान प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघाच र इन्टरनेट अनलाइनमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रत्यक्षा धामी अब खबर मोदेशी मोर्चा सहितको संघीय गठबन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न माग गरेको छ संघीय समाजवादी फोरमको कार्यालयमा बिहबार बसेको गठबन्धनको बैठकले आफूहरू प्रादेशिक सीमांकन सहितका विषयलाई लिएर आन्दोलनमा रहेको भन्दै अहिले नै स्थानीय तहको पुनर्संरचना गर्नु उपयुक्त नहुने बताइएको छ गठबन्धनले हतारमा आयोग गठन गरेर सरकारको नेतृत्व गरेको एमाले संघीयतालाई बिथोल्ने प्रयास गरेको आयोग गठन, आयो गठन भएको झण्डै पास महिना भइसक्यो र उसले प्रारम्भिक रूपमा पाँच सय पैंसठी स्थानीय तहको प्रस्ताव गरेको छ तर सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादीले बुधबार मात्र आयोग पुनर्गठनको प्रस्ताव अघि सारेको छ सा। काँग्रेसले पनि असन्तुष्टि जनाएको छ काङ्ग्रेसले प्रस्तावित पाँच स्थानीय तहको संख्या प्राप्त नभएको बताइएको छ भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सघाइरहेका विकास साझेदारीहरूले भूकम्प पीड़ितलाई घर निर्माणमा एकमुष्ट डेढ लाख रुपियाँ दिने दलहरूको साझेदारीलाई अव्यावहारिक भनेका छन् दाताहरूको तर्फबाट विश्व बैंकले अर्थ मन्त्रालयलाई पठाएको पत्रमा यसअघि भने बमोजिम तीन किस्तामा पीडितहरूलाई रकम दिनुपर्ने र त्यसो नभए पुनर्निर्माण अभियान फेरि पर धक्किलिने चेतावनी दिएको छ सा। विकास साझेदारीहरूको चासो अब नेपाली जनताले अर्को ठूलो भूकम्पको धक्का आउँदा नभत्किने खालका सुरक्षित घर बनाउन भन्ने रहेको भन्दै विश्व बैंकले दलहरूको पछिल्लो सम्झौताप्रति चासो देखाएको हो केही दिन अघि पर्व नेपाली काङ्ग्रेसले भूकम्प पीड़ितलाई एकमुष्ट दुई लाख रुपियाँ पहिलो किस्तामा दिनुपर्ने माग गर्दै संसद अवरोध गरेको थियो त्यसपछि संसद खुलाउने क्रममा सरकार र दलहरू बीच पहिलो किस्तामा डेढ लाख रुपियाँ दिने र दोस्रो किस्तामा बाकी पचास हजार दिने सहमति भएको थियो मुगु जिल्लाको सदरमुकाम गढमोर्डी गमगढ़ी बजार को एक घर में आगला टेलीकम रहेको हस्त बहादुर भाम को तीन तले घरमा में बिहान नौ बजे आगला आगलागी लाखों मूल्य बराबर को क्षति मथिलो तला शुरू आगलागी बजारवासी प्रहरी री से लगात को सक्रियता में निभाई थी आगलागी सो घर में व्यवसाय डेरा गरी चार परिवार बस्ते आया थे आगलागी मथिलो तला में रहकर सामान जलेर नष्ट भएको छ भने बीच तला र भुइतलाको सामान आंशिक नोक्सान भएको छ विद्युत सडफ भएर आगो लागेको अनुमान गरिएको छ आगो लागिबाट केही घरका टेलिफोन र केबुल लाइनमा समेत क्षति भएको छ भारतीय पछिल्लो सप्तरीको तिलाठीमा दुई देशको सीमा दस गजा मिचेर बाध बनाउन थालेपछि तनाव भएको छ भारतीयले एकपक्ष रूपमा नेपाली भूमि डुमानमा पर्ने गरी बाध बनाउन थालेपछि त्यहाँका स्थानीय बासिन्दाले विरोध गरेका छन् बाध बनाउन ठूलो संख्यामा भारतीय उपस्थित भएका छन् गएको शनिबार आएको बाढीले दश गजाको बाधा भत्काएपछि भारतले बाध बनाउन लागेको हो बाध बनाउन स्थानीय बासिन्दाले रोक्न खोजे पनि भारतीय अधिकारीहरूले माथिको आदेश भन्दै निर्माण कार्यलाई निरन्तरता दिएका छन् वा निर्माणको विरोध गरे पनि स्थानीय प्रशासनले चासो नदिएको त्यहाँका बासिन्दाको गुनासो छ पश्चिमी सिमानाका कन्चनपुरको गड्डा चौकी हुँदै रोजगारको प्रलोभन दिई भारतर्फ लगिँदै गरेका दुईजना जन, दुई युवतीको उद्धार गरिएको छ किरगिर स्थानमा रोजगारीमा पठाइदिने भन्दै भारततर्फ लगिँदै गरेका दोलखाकी 20 वर्षीय र रा, रामेछापकी 21 वर्षीय युवतीको बुधबार साँझ सिमानाकामा उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् उद्धार गरिएको युवतीलाई माइती नेपालको बदे ग्रहमा राखिएको छ युवतीलाई भारत तर्फ लग्ने कार्यमा संलग्न सिन्धुपाल्चोका चालिस वर्षीय विनोद तामाङ र सिन्धुलीका सडतिस वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको कार्य गरिरहेको छ उद्धार गरिएका युवतीलाई परिवारको जिम्मा लगाइने संयोजक भट्टले बताउनुभयो माइती नेपाल कञ्चनपुरले आर्थिक वर्ष बहत्तर त्रिहत्तरको अवधिमा तीन सय तीनजना महिलाको सीमानाकामा रोकथाम तीन सय पारिवारिक पुनर्मिलन र बाइस सेनाको उद्धार गरिएको जनाएको छ अविरल वर्षासँगै सड़क माथिबाट खसेको पहिरोले महाकाली राजमार्ग आज बिहानबाट अवरुद्ध भएको छ महाकाली राजमार्ग अन्तर्गत गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खण्ड सडक खण्डको मालिका अर्जुनको पनेवाजमा पहिरो खस्दा सड़क अवरुद्ध भएको सवार यात्रु चन्द्रकान्त अवस्थीले जानकारी दिनुभयो अवरुद्ध सडक खुलाउन पहल भइरहेको बताइएको छ पहिरोका कारण सडक राजमार्ग अवरुद्ध भएर यातायात पूर्ण रूपमा बन्द हुँदा यात्रु अल्पत्र परेका छन् यातायातका साधन पूर्ण रूपमा बन्द हुँदा दार्चुलाबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन रोकिएका छन् सडक अवरुद्ध हुँदा काठमाडौँ महेन्द्रनगर धनगढ़ी डडेलधुरा बैतडी र दार्चुला सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका सवारी साधन ठप्प भएका छन् उक्त राजमार्ग पहिरोका कारणले बेला अवरुद्ध हुँदै आइरहेको छ कैलालीको टिकापुर घटनाबारे एमएसटीले जारी गरेको प्रतिवेदनप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ नेपाल प्रहरीले बुधबार विज्ञप्ती जारी गर्दै वरिष्ठ प्रहरी परीक्षक सहित आठ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा पक्राउ परेकाहरूलाई मानसिक र शारीरिक यातना दिएको भन्ने प्रतिवेदन आधारहीन भएको बताएको हो प्रतिवेदनमा दावी गरिए जस्तो थुनआएको मानवाधिकार हननमा कहीँ कतै उल्लंघन नगरेको पनि प्रहरीले जनाएको छ एउटा देश बाहिरको खबर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ने भारत का प्रधानमंत्री नरेन्द्र मोदी हतास भारण धर गंभीर विषय में जथाभावी निर्णय करते आयोजित आरोप लगायान केजरीवाल ने बुधवार फेसबुक पेज में भीडियो सन्देश जारी करते मोदी मथि गंभीर आरोप समेत लगा करीब दस मिनट लामो भीडियो सन्देश केजरीवाल ने मोदी रतृत्व में रहकर केन्द्र सरकार को आलोचना में केन्द्रित हो उन में सदियोंदी नेपंग भारत को संबंध समधुर रह तर अहिले नेपाल र भारत बीचको सम्बन्ध हुन सकेको छैन केजरीवालको ठहर रहेको छ उनले आफ्नो नेतृत्वमा रहेको आम आदमी पार्टीको बढ्दो लोकप्रियताबाट मोदी अझ बढी हताश हुन थालेको आरोप लगाएका छन् उनले भनेका छन् हामी विरुद्ध मोदीले दमन चक्र नला मोदी को यो कार्यशैली भारतकतरनाक हो ठहर आम आदमी पार्टी का नेता कार्यकर्ता असुरक्षित होते गई भैं आप हत्या होने आशंका समेत संदेशमात कर खबरको अन्त्यमा अब एउटा खेल खबर भारतको सिलुङ र गुवाहाटीमा गत माघमा भएको बाह्रौं दक्षिण एसियाली खेलकूदका पदक विजेता खेलाड़ी तथा प्रशिक्षकलाई सरकारले बिहिबार नगदसहित सम्मान गरेको छ सागमा नेपालले तीन स्वर्ण सहित साठी पदक जितेको थियो जसमा 23 रजत र चौतिस काश्य रहेका छन् सरकारको पूर्वाघोषित निर्णयअनुसार सागका व्यक्तिगत खेलतर्फ स्वर्ण जित्ने खेलाडीले पाँच रजत जित्नेले तीन र काश्य जित्नेले दुई लाख नगद पाएका छन् त्यस्तै सामूहिक खेलतर्फ स्वर्ण जित्ने टोलीले दुई लाख रजत जित्नेले एक लाख र काश्य जित्नेले पचास हजार पुरस्कार पाएका छन् यतापूर्ण दिन स्वर्ण दिलाउने प्रशिक्षक तीन लाख र जत्र कासे दिलाउने प्रशिक्षकले कर्मश दुई र एक लाख पुरस्कार पाएका छन् प्रधानमन्त्री निवास बालोटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक विजेता एक सय उनसत्तरी खेलाडी र एकसठी जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् सागमा स्वर्ण जितेका उस्की नेमा घरती मगर र जुडोकी फुटबल हल थुपू हलामु खत्रीले पाँच पाँच लाख पुरस्कार पाएका छन् तर अर्को स्वर्ण जितिका फुटबल खेलाडीहरूलाई फुटबलको हकमा भने सरकारले यसअघि नै पाँच लाख दिने निर्णय गरिसकेकाले मन्त्री परिषदबाट निर्णय गराएर बाँकी तीन लाख उपलब्ध गराइने राखेपा सदस्य सचिव केशव विष्टले जानकारी दिएका छन् यो सँगै दिउँसो तीन बजीको खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न मधेसी मोर्चा सहितको संघीय गठबन्धनको माग भूकम्प पीडितलाई एकमुष्ट डेढ लाख दिने सहमतिमा दाताको आपत्ति भारतीय पछिले सीमा मिचेर बाद बनाउन थालेपछि सप्तरीमा तनाव कञ्चनपुरको गड्डा नाका भएर भारततर्फ लगिँदै गरेका दुई युवतीको उद्धार दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा मोदी नेतृत्वको केन्द्र सरकारको आलोचनामा नेपालसँगको सम्बन्ध मोदीले नै बिगारेको आरोप र बाह्रौं सातका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारको सम्मान हौसार सर्वर करूक में तैंधि सहयोगी तपेन्द्र धीरे धीरे धन्यवाद तब हमारा समाचार, देरे देरे समाचार रेडियो यूनिटी डट कम डट एनपी बाढ़ रेला समाचार बुलेटिन तथा कार्यक्रम सुन भी सकूँ अब तय बजी के यूनिटी खबर सुन सक समाचार बुलेटिन मैं आज्ञा दमस्कार